अर्पण टाइम चेंज अर्पण टाइम चेंज अ बिहान को एगार बजे अहान को एगार बजे मनोरंजन का लगी सुनो हजूरा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 नमस्कार सबैका ललितपुरको खन्ना दिउँसो शुरू हुने बैठकले पार्टीमा देखेको जिम्मेवारी बाँडफाँड सम्बन्धी विवाद मिलाउने नेताहरूले बताएका छन् केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्प कमल दाल प्रचण्डले प्रस्तुत गरेको सांगठनिक संरचनाको प्रस्तावमा विवाद भएपछि विस्तारित बैठक बोलाइएको हो केन्द्रीय समितिमा अध्यक्षको प्रस्तावमा विवाद भएपछि उपाध्यक्ष डाक्टर बाबुराम भट्टराले पद त्यागको घोषणा गरेपछि विवाद झनै चर्किएको छ संविधान सभा चुनाव केन्द्रित कार्यक्रम र महाधिवेशनका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आजदेखि शुरू हुँदैछ पार्टी कार्यालय अहिले केही बेरपछि शुरू हुने बैठकमा संविधानसभा चुनाव केन्द्रित कार्यक्रम राष्ट्रिय प्रतिनिधि परिषद बैठकको मिति महाधिवेशनको मिति र केन्द्रीय सदस्य मनोनयन लगायतका विषयमा छलफल हुनेछ एमाले सचिव विष्णु पौडेलले एमाले भित्र चर्चामा आए जस्तो मतभेद नभएको बताउनु भएको छ अध्यक्ष जगनाथ खनाल पक्षधरले पार्टी संविधान सभा चुनावमा केन्द्रित हुनुपर्ने बताउनु भए भा, बताएका नेता केपी शर्मा ओली पक्षधरले चुनाव र महाधिवेशनको तयारी सँगसँगै हुनुपर्ने धारणा राखेका छन् प्रधान सेनापति गौरव शमशे राणा सिमेकी मुलुक जनवादी गणतन्त्र चीनको भ्रमणका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ चिनिया मुक्ति सेनाका सेनापति फाङ फिन झोहीको औपचारिक निमन्त्रणमा उहाँ पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै दिउँसो पाउने दुई बजे दस दिने भ्रमणका लागि त्यसतर्फ जान लाग्नु भएको भ्रमणका अवसरमा प्रधान सेनापतिले चिनिया मुक्ति सेनाका प्रमुख फङ फेन गोही र चिनिया वायु प्रमुख एवं केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष भेटवार्ता गर्ने कार्यक्रम चीन भ्रमणका अवसरमा प्रधान सेनापति जबराले चिनियासिनाले नेपाली सेनालाई उपलब्ध गराउने सहयोग अन्तर्गत विपद व्यवस्थापनका समयमा प्रयोग हुने अस्पताल सम्बन्धी सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुनेछ आज हरिशी एकादशी तुलसीको बिरुवा रोप्ने दिन हरिशनीकादशीका दिन आज हिन्दू धर्मावलम्बीहरूले घर आँगनमा तुलसीका मठमा तुलसीको बिरुवा रोप्ने एक महिना अघि बीजारोपण गरिएको तुलसीलाई आज रोप्ने गरिन्छ धार्मिक तुलसी वैज्ञानिक हिसाबले पनि उपयोगी वनस्पति रहेको विज्ञहरूले बताएका छन् आयुर्वेदका जानकारका अनुसार तुलसीमा एक, एक प्रकारको रोग निवारण गर्ने शक्ति हुन्छ त्यसैले जडबटीको औषधिमा तुलसीको प्रयोग धेरै गरिन्छ शीलाई भगवान् विष्णुको अवतारको रूपमा लिएर पूजा गर्ने प्रचलन रहेको छ पौराणिक कथा अनुसार मोर नामको दैत्यको आतंकबाट देवताहरूलाई मुक्ति दिलाउन भगवान विष्णुले ठुलो सङ्घर्ष गर्नु परेको थियो सङ्घर्षको थकानबाट आराम लिन भगवान विष्णुले बद्री आश्रमको हेमवत्ती गुफामा शयन गरेको सम्झनामा आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो वर्षमा पर्ने चौबिसवटा एकादशी मध्ये चतुर्मास व्रत शुरू हुने हरिशेनी एकादशी र व्रत समाप्त हुने हरिबोधन एकादशीलाई ठुलो एकादशी भन्ने गरिन्छ <स्या> मकवानपुरलाई आज खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिँदैछ हेटौँडाको उपचारमा अहिले केही बेर पछि एक कार्यक्रमका बीच मुख्य सचिव लिलामणी पौड्यालले मकवानपुरलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नुहुनेछ जिल्लाका झन्डै उना असी हजार शौचालय निर्माण भएका छन् यसअनुसार एकानब्बे दशमलव नौ शून्य प्रतिशत घरमा पक्की शौचालय पाँच दशमलव नौ एक प्रतिशत घरमा कच्ची शौचालय र दुई प्रतिशत घरमा साझेदारी शौचालय निर्माण भएका छन् जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्नका लागि मकवानपुरका सबै राजनैतिक दलहरूले हस्ताक्षरसमेत गरेर सामूहिक प्रतिबद्धता व्यक्त गरिसकेका छन् अमे मेक्सिकन राज्य को डेट्रोइ शहर में आर्थिक संकट काल घोषणा को तैयारी अठार अर्ब डलरभन्दा बढी ऋणमा डुबेको सहरलाई टाटपल्टीको घोषणा गर्न लागि हो सहरको आर्थिक स्थिति बिग्रिएपछि त्यसको व्यवस्थापनका लागि नियुक्त आपतकालीन व्यवस्थापक के भन ओरले सङ्घीय न्यायाधीश समक्ष सहर टाटपल्टीको घोषणा गर्न प्रस्ताव गर्नुभएको छ सहरको दीर्घकालीन ऋण सत्र अर्बदेखि बिस अर्ब डलरको बिचमा रहेको छ स्थिति खराब हुँदै गएपछि डेट गएको महिना असुरक्षित ऋण भुक्तानी बन्द गरेको थियो र पाकिस्तान र वेस्ट इन्डिज बिचको तेस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ पाँच एक दिवसीय क्रिकेटको श्रृङ्खला एकीको एक बराबरीमा छ आजको खेलमा दुवै टोली नतिजा आफ्नो पक्षमा पार्दै श्रृङ्खलामा अग्रता बनाउने कोसिसमा रहनेछन् पहिलो एक दिवसीयमा भारी अन्तरले पराजित गरेको पाकिस्तान दोस्रो खेलमा वेस्ट इन्डिजसँग एक विकेटले पराजित भएको थियो खेल राति ग्रोसआइलेटमा हुनेछ अवस्था बिहान एघार बजे अर्पण खबर सकियो ध्रुवराज बिता नमस्कार